नमस्कार अनि धेरै धेरै हार्दिक स्वागत विवादन समस्तोतावीन रेडियो अर्पण एक सय चार थपलोमा छ म्याग्सँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ नेपाली लोकसङ्गीत क्षेत्रमा के भइरहेको छ वास्तवमा नेपाली लोकसङ्गीत अगाडि छ या पछाडि चाहिँ हामी सबैलाई लोकगीतहरू मनपर्छ त्यसैले तिनै लोकगीतहरू गुन्जाउँछौँ आजको यो कार्यक्रम लोकसङ्कारमा विशेष गरी भर्खरै मात्रमा बजारमा आएका मेठो मिठा लोक भएकाबाट तपाईँलाई मनोरञ्जन दिनका लागि प्राविधिक मित्र रिजन सङ्घीय आवाजबाट सुनकुमार उपस्थित भइसकेको छ कार्यक्रम लघुझङ्कारको व्यवसाय तपाईँसँग म दस बजीसम्म रहनेछु नौ बजीको नेपालवाणी समाचारपछि तपाईँसँग दस बजीसम्म कार्यक्रम लघझार रहनेछु र कार्यक्रम लघुझङ्कारको आजको व्यवसायमा मैले केही नयाँ नयाँ मिठा अनि सुमझुरो आवाजहरू तपाईँको लागि राख्नेछु नेपाली लोकसङ्गीत क्षेत्र यति केही मात्रामा अगाडि छ जस्तो लाग्छ हामीलाई किनकि लोकगीतहरू धेरै मात्रामा आएका छन् बजारमा एउटा आर्थिक रूपबाट भन एउटा व्यावसायिक रूपबाट अगाडि बढ्न नसक्यो भने लोकसङ्गीतले केही फर्को मार्या हो कि भन्ने पनि हामीलाई लाग्छ पहिलाको तुलनामा लोकसङ्गीतमा केही विकृति पनि आएका छन् तर त्यत्तिकै विकास पनि भइरहेको छ लोकसङ्गीतको लोकसङ्गीत अहिले अग्र स्थानमा छ किनकि पहिलाको तुलनामा भन्दा अहिले केही विकास भएको केही परिवर्तन आएको केही फरक खालका कुराहरू युज गरेको हामी लोकगीतमा देख्न पाउँछौँ र सुन्न पनि पाउँछौँ रेडियो सेटको एक सय चार तिथो रिजन्जे सहयोग मिलिरहेको छिठो कस्तो भाषा थाल्यो मेरो मनमा बिरातीको मुला कस्तो कस्तो भएको छ सबलाई आउने बहिनीलाई पनि आएको छ तिम्रै माया लागेको छ सबलाई आउने बहिनीलाई पनि आएको छ तिम्रै तिम्रै भन्छु म पानी पुग्छ मनले हजुर कस्तो कस्तो भाषा तपाईँ सम्पूर्णको लागि राखिसके याम छेत्री अनि राधे हमालको आवाजमा लय सदस्यहरू सुनाए कृष्ण अखेले त्यसै सुवेदी प्रहलाद सुबेदी र मदन छेत्रीको भएको थिए उपमा डे चल्दै भर्खरै बजारमा ल्याएको यो सबथो लुक भाका रोइला भाका रहेको थियो तपाईँको लागि प्रस्तुत गरिसकेको छु कस्तो कस्तो भाषा एकदमै रमाइलो रोइलो पाक्यो यमसूत्रीले गाउनु भएको छ राधिकमाले साथ दिनु भएको छ संसारकर्मी कृष्ण अखिले यहाँ शब्द सिर्जना गर्नु भएको छ अन्य साथीहरूको संयुक्त सृजनामा सही योगीत सिर्जना भएको छ बजारमा आएको छ अवश्य पनि तपाईँले सुन्नु भएको छ होला कस्तो लागिरहेको छ अवश्य तपाईँहरूले प्रतिक्रिया पनि दिन सक्नुहुनेछ कार्यक्रम लोभीकारमा छौँ हामी तपाईँको रेडियो स्टेसन तपाईँको बन्दको ढुकढुकी अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार अनलाइनमा पनि विश्वलाई सुन्दै आउनु भएको छ र अब नेपाली लोकगीत सङ्गीतहरूको बजारमा जति पनि आएका छन् तिनै बजारमा आएका नयाँ नयाँ लोकभाकाहरू आजको यो श्रृङ्खलामा तपाईँलाई सुनाउने प्रयास गरिरहेको छ आइतबार यो श्रृङ्खलामा छौँ र तपाईँसँग रहेर मिठो मैठ लग भाका बजाउने क्रममा तपाईँहरूलाई सुनाउने क्रममा तपाईँहरूलाई मनोरञ्जन दिने क्रममा यति अर्को लोक भाकालाई लो उत्थान गर्न चाहन्छु सुन्दर लाग्छ सु मलाई यो धरती मौसम गुरुङ र गुरु टिकापनको आवाजमा रहेको तपाई सम्पूर्णको लागि यसो मजाको आवाज वाज या आवाजपछि हामी केही समय व्यापारिक विश्राममा जानेछौँ व्यापारिक विश्रामपछि फुना असु सुन्दै गर्नुहोला गुड ती छौ तिमी मेरै लागि जन्मे कि हौ तिमी तिमी चोरा सुन्दर लाग्छ मलाई यो धर्ती सानो तिमी नभए मैले कसलाई माया धर्थे होला आभारी छु म तिम्रो जन्मदाता पढ्थे ौ तिमी मेरै लागि जन्मे कि हौ तिमी तिमी छौरा सुन्दर लाग्छ मलाई यो धरते सानो तिमी नभए मैले कसलाई माया धरे होला आभारी छु म तिम्रो जन्म द पढे तिम्रो जन्दा ईश्वर तिम्रो मा, भर ते माया छो धरते काले तीन नरे महीने कसलै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 पचार, पचार, सौर राइटर, खटका हेमा हे भाए, एक बाइक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 तिमी तिमी बोल यसरी कतिचोटि भनिसकेँ तिमीलाई न्यू मनोकामना अटो वर्कसप मार्ने गएर गाडी बनाऊ भनेर कहिले सुन्ने होइन अब त खुसी हौ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 मोबाइल गरे बाँकी पैसा चाहिँ घरमै छ किन र छोरी किन घरमा राख्नु भएको अहिले विश्व विकास ब्याङ्कमा लगेर बचत गरिहाल्नुहोस् पैसाको पनि सुरक्षा अनि उचित ब्याजको पनि व्यवस्था ल त्यसो भए हिँडिहाली बचत गर्न विश्व विकास ब्याङ्कतिर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 का विश्व विकास बैंक लिमिटेड रत्नगर एक बकुलहर रत्नगर नगर पालिक का कार्यालय को आडे फोन छपन्न पांच साठ चार सौ नारायणगढ़ शाखा फोन शून्य छपन्न पांच सत्तरी दुई सत्रह विश्व विश बैंक बैंक त प्रतिशत का साथ कायुर्वेदिक उपचार छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने डाक्टर कपाल छर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी पना हटाउने अनुहार शरीर गोरु बनाउने अनाइ बेम्बो रूप अमृत फियर लु अनुहारको चाया पोतो डन्डी हटाउने एन्जेलिप क्रिम हार्ट जोड्ने चिया बात समस्या तेल स्टन सम्बन्धी समस्याको लागि घटाउने बढाउने वा टाइट गर्ने ब्रेस्ट क्रिम यो समस्या पाइन्छ सम्पर्क फिनिक्स लाइफ हेल्थ केयर सेन्टर जनपा दुई टाढी हङकङ बजार प्रोपराइटर तारा खड्का फोन शून्य छपन्न पाँच बैसठी दुई सय बयासी मोबाइल अन्ठानब्बे चार त्रिपन्न एकचालिस चार सय फ्री होम डेलिभरीको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 छपन्न पांच तिर शून् तिर मोबाइल अंठानब्बे पांच पचास एकसठी सात सिरचालीस अंठानबे पांच पचास बैसठी सात सिरचालीस तिरचालीस गाँव घरा सम को दर्पण सुनोपण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 हजुरकै समयकै यो छोटो व्यापारिक विश्राममा बसेँ फेरि पनि स्वागत छ तपाईँ सम्पूर्ण सम्पूर्ण श्रोता मित्रमा बजार आया मीठा मीठा लकभागत व्यापारिक विश्रामभन्दा अगाडि तपाईँको लागि मैले राखेको थिएँ सुन्दर लाग्छ मलाई यो धरती मौसम गुरुङ अनि ठिकापुनको आवाजमा तपाईँले सुनिसक्नु भएको छ एकदमै सुधुर आवाज तपाईँ हाम्रो मन मस्तिष्कमा बस्दछु फुल हामीलाई हर पल हर समय हामी जब लोकगीत सुन्छौँ सु, तब हाम्रो मन हलुक्खा हाउँछ किनकि लोकगीतले हाम्रा पीडाहरू हाम्रा बेताहरू का कुराहरूलाई बोकेको सा। हुन्छ हाम्रो समाजको यथार्थ कुराहरूलाई पनि बोकिदिएको हुन्छ त्यसैले हामी विशेष गरी धेरै मात्रामा लोकगीत सुन्ने गर्छौँ र हाम्रो मनलाई हल्का बनाउने गर्छौँ आफ्नो प्रेरणालाई लोकगीत सँगसँगै सार्ने गर्दछु कार्यक्रमको यो पारिमा फेरि अर्को लोकगीतलाई म साथमा राख्न चाहन्छु यति बेला तपाईँ सम्पूर्णको लागि राख्दैछु एउटा रमाइलो भागहरू आएको छ पिराथीको अदालत तपाईँ सम्पूर्णको लागि पशुपति शर्मा र टिकापनको आवाजमा माया तपाईँ सम्पूर्ण आज तिन विरा काली बोझी सको छन कर भांति भाती भांति ये कोई हो ना जोगी होने जाति मनी संग बन बरु जोगी बचु बीराती न मनी संग बी बरु जोगी बन्छु पिरतिमा फस्ति नमनी सँगै बस्ती बरु जोगी बन्छु पिरतिमा फस्ति नमनी सँगै बस्ती हिने बेला बिरातीका बन्धनहरू कस्तै बन्धनहरू कस्तै किनले आगो भएको ज्वालामुखी जस्तै हुन्न यस्तो पाराले नदेखाउने गरी साराले हुन्न यस्तो पाराले नदेखाउता हजुरको अदालत तपाईँ सम्पूर्णको लागि राखिसकेका छौँ हामीले पशुपति शर्मा थिडेलका आवाजमा रहेको थियो एकदम एउटा पारिवारिक झगडालाई यहाँनिर उठाइएको थियो श्रीमान श्रीमाथि बेसीका कुराहरूलाई अदालतमा पुर्याइएको छ र पशुपति शर्माले अदालतको एउटा प्रतिनिधित्व गर्नु भएको छ प्रधान न्यायाधीश छ त्यही न्यायाधीशको एउटा प्रतिनिधित्व गर्नु भएको छ भने विशाल पौडेल अनि श्रीमान अनि श्रीमाथिको प्रतिनिधित्व गर्नु भएको छ यो गीतमा भनिएको छ कसैले जोगी भएर हिंसु भरुद्धसँग बस्दैन त्यसै कसैले फङ्सन भोलिकान्ने वास्तो म मायालाई मा आउँदैन रङ्गीता देखाओ सँगै बस्न मिल्नुपर्छ मिठा मिठा लोक भागहरू तपाईँलाई सुनाएर तपाईँलाई मनोरञ्जन दिने प्रयास गरिरहेका छौँ यही समयमा फेरि अर्को गीतलाई म स्थान दिन गइरहेको छु तपाईँ सम्पूर्णको लागि तिम्रो आँसु झर्नै पर्छ नि है तिमी रुधा मेरो आँसु झर्छ तपाईँ सम्पूर्णको लागि राख्दैछु उनको लासी र गोविन्द पङ्गिनीको आवाजमा रहेको लय गोविन्द पङ्गिनीको रहेको छ तपाईँ सम्पूर्णको लागि रक्षा म्युजिक प्रहरीले बजारमा ल्याएको यो गीत तपाईँको लागि हजुर म सुने तिमीलाई धेरै माया गर्ने पूर्णकला विषय र गोविन्द पङ्गिनीको आभास म तपाईँको लागि हामीलाई यो गीत राखिदिनुभएका छु र यो गीत उहाँको लागि बज्ने नै छ किनकि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छु अब पनि कार्यक्रम लोकसङ्करको आजको व्यवसायबाट विधा माघ जाने बेला भइसकेको छ सुनेर साधन भयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम बढ्दै केही सुझाव सल्लाह अनि प्रतिक्रिया छन् भने तपाईँले हामीलाई पत्रचार पनि गर्न सक्नुहुनेछ मेल गर्न सक्नुहुनेछ सँगसँगै हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सय पन्ध्र पाँच त्रिसठी तिन सय बत्तीस फोन गरेर पनि हामीलाई प्रतिक्रिया जनाउन सक्नुहुनेछ तपाईँलाई धेरै धेरै धन्यवाद यो आभासलाई तपाईँको रेडियो सेर्सोम लागि सकिने मित्र भने धेरै धेरै धन्यवाद हुँदै कार्यक्रम लोकझुङकारको आजको व्यवसायमा पृष्ठभूमिमा बसिरहेको थिदा मेरो आँसु हाँस यो गीत तपाईँ सम्पूर्णको लागि लोकझुङ्का आजको व्यवसायबाट तपाईँको सग्रम मित्र सुन हुने बिदा चाहन्छु तपाईँको बाँकी पुल सुस् तपाईँको जय होस् नमस्कार तिमी रुँदा मेरो आँसु कोही सही न भनेर तिमीले मन न दुखाउ म छु मलाई धेरै माया गर्ने सान छु मैले तिमी रुदा मेसू नीमी मन न दुख मूलाई धे मया करती नीमी तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सबैका लागि सबैका